ट लानु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक आजदेखि शुरू हुँदैछ अहिले केबेरबाट पार्टी कार्य छानेपामा शुरू हुने बैठकमा सम सामयिक राजनैतिक अवस्थाको समीक्षा समानुपातिक सभासदको सूची तयार गर्ने र सरकार बनाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् समानुपातिको सूची तयार गर्न नसकेपछि सभापति सुशील कोइरालाले आज केन्द्रीय कार्य समितिको बैठक बोलाउनेछ शीर्ष नेताले अरू दलसँग विभिन्न विषयमा सहमति गर्न थालेपछि कंग्रेसमा युवा नेताहरूले केन्द्रीय कार्य समितिबाट निर्णय या अनुमोदन गराउन दवाब दिएका थिए आजको बैठकमा दलहरूबीच भएका छलफल सरकार गठन र समानुपातिक सभासद चयन गर्ने विषयमा छलफल हुने कुरिलाको निजी सचिवालयले जनाएको छ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 क्षेत्र जिल्ला र अञ्चल सम्मेलव कमिटिले आफआ क्षेत्रमा तयार गरी केन्द्रलाई पठाउनु पर्ने निर्णय गरेको थियो आजको बैठकले समसामयिक राजनैतिक तथा संविधान निर्माण तथा सहमतिको सरकार गठनका लागि पार्टी स्थायी कमिटिले गठन गरेको वार्ता तथा छलफलका विषयमा पनि समीक्षा गर्ने एमाले जनाएको छ साथै संविधान निर्माण तथा सरकार गठनका लागि भएका छलफल पार्टीले आगामी दिनमा साल्ने कदमका बारेमा छलफल हुने महासचिव ईश्वर पोखरीले जानकारी दिनुभयो हिजो साँझ काठमाण्डु आइपुगेका छिमेकी राष्ट्र चेनको उच्च स्तरीय राजनैतिक टोलीले आजदेखि राजनैतिक भेटघाट गर्ने भएको छ चेनिया कम्युनिष्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आईपिङ चौध सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाण्डु आउनु भएको हो दक्षिण एसिया तथा प्यासिफिक मामिला हेर्ने जिम्मेवारी तोकिएका पिङ नेतृत्वको तो टोलीले नेपालको राजनीतिबारे दलका शीर्ष नेताहरूसँग आज विशेष छलफल गर्ने बताइएको छ नेपाल प्रेस युनियनले ने पत्रकार महासंघलाई सही बाटोमा हिँडाउन आन्दोलन गर्नु परेको जनाएको छ सदस्यता वितरणमा महासंघकै नेतृत्वले अनियमित गरेको भन्दै विधान अनुसार चलाउन आन्दोलनको आवश्यक भएको उसको भनाई छ रेडियो अर्पणबाट प्रसारित अर्पण बहसमा कुराकानी गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेले आस्थाको आधारमा कृत्य गरी वितरण गरेको गैर सदस्यता वितरण गरेको भन्दै पत्रकारकै छाता संगठन विरूद्ध आन्दोलन गर्नु बताउनुभयो आफ्नो स्वार्थको लागि आन्दोलन नगरेको प्रश्न पार्दै उहाँले महासंविधान अनुसार आफू महासङ्घ विधान अनुसार चल्नुपर्नेमा जोड भयो, आफूहरूको आन्दोलनले कुनै दरार उत्पन्न नगराउने दावी गर्दै अध्यक्ष पोखरेलले आन्दोलन साङ्केतिक रूपमा रहेको बताउनुभयो केही दिनअघिदेखि महासङ्घप्रति असन्तुष्ट बनेको प्रेस युनियनले आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार देशभरका महासङ्घका जिल्ला शाखाहरूमा कालोझन्दा गाडी आधा घन्टा धर्ना दिने त्यति गर्दा पनि निर्णय नसोच्याए पुनः अर्को चरणको साङ्केतिक आन्दोलन गर्ने उहाँले जानकारी दिनुभयो अव्यवस्थित हात हतियारको कारोबारको कारण अमेरिकामा गोली प्रहारका घटना वृद्धि भइरहेको छ सबै नागरिकले सहज रूपमा हतियार राख्न पाउने व्यवस्थाको कारण अमेरिकामा पछिल्ला दिनमा गोली प्रहारका घटना वृद्धि भएका हुन् कहिले विद्यालय कहिले क्याम्पस कहिले विमानस्थल लगायतका ठाउँमा गोली प्रहारका घटना दिनहु रूपमा बढेको त्यहाँका संचार माध्यमहरूले जनाएका छन् हिजो मात्रै अमेरिकाको लस एञ्जलस रेनो अस्पतालमा गोली प्रहारको घटना भएको हो उक्त घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर अवस्थामा उपचार भइरहेको स cool भारत दक्षिण अफ्रीका बीच को पहले टेस्ट मैच आज बात शुरू समय अनुसार समयअुन्सार दिवसों दुई बजे जोहनेस वर्ग मा सुरु शुरू दक्षिण अफ्रिका ग्रेम स्मिथ तथा भारत महेन्द्र सिंह धोनी को कप्तानी में तीन एक दिवसीय श्रृंखला गुमा पाहना टोली भारत टेस्ट क्रिकेट में बदला लेने सुर में सब टेस्ट क्रिकेट में पहले स्थान रहकर दक्षिण अफ्रीकाने जीत निरंतरता दसने दक्षिण अफ्रीका बसाई काम में भारत ने अर् टेस्ट मैच पाकिस्तान श्रीलंका बीच को एक क्रिकेट एक दिवसीय क्रिकेट खेल सांझ पांच बजे साझा स्टेडियम में हनेई टीम बीच पांचवट एक दिवसीय क्रिकेट हने इसी दुई टी ट्वेंटी क्रिकेट को श्रृंखला बराबरी म सकान एबीना ट बाथरूमहरू आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी लर्निङ एकाडेमी म्याथ र टेस्ट नदी पाँच विषयमा मात्र एसएल सी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने